नमस्कार आज हामी समसामिक विषयमा कुराकानी गर्नको कु लागि हामीसँग हुनुहुन्छ नेकपा एमाले पूर्व क्षेत्रीय कमिटी अध्यक्ष तथा जिल्ला संगठन विभागको सदस्य श्याम विष्ट हुनुहुन्छ हामी उहाँसँग कुराकानी गर्न खोजिरहेका छौँ स्वागत छ तपाईँलाई हामी विशेष त अहिलेको यो स्थानीय निर्वाचनको माहौलमा छौँ तपाईँहरूको यो स्थानीय निर्वाचनको तयारी कस्तो छ नेकपा एमालेको तयारी सर्वप्रथम त म यो अहिले स्थानीय तहको निर्वाचनको सन्दर्भमा हाम्रो पार्टी नेकपा एमालेलाई केही विषय राख्न दिनुभएकोमा म सामुदायिक रेडियो माडी परिवारप्रति हार्दिक धन्यवाद दिन चाहन्छु र अहिले हाम्रो यो निर्वाचनको तयारीको सन्दर्भमा हाम्रो वडागत हिसाबले नगरगत हिसाबले त्यसपछि बुथ कमिटीगत हिसाबले हाम्रो बैठकहरू निर्वाचन परिचालन कमिटीहरू निर्वाचन प्रचार प्रसार कमिटीहरू बनेको छ र त्यसरी जाँदाखेरि अहिले हामी प्रदेश नम्बर तिनका प्रदेश सदस्य गौँडर लीलाधर आचार्यको संयोजकत्वमा तेइस सदस्यीय निर्वाचन परिचालन कमिटी हामीले गठन गरेका छौँ भने जिल्ला कमिटी सदस्य गौँडर राम नेयोको अध्यक्षतामा एक सय एक सदस्यीय चुनाव प्रचार प्रसार समिति हामीले गठन गरेका छौँ र हाम्रो पार्टीले दिएको निर्देशनअनुसार हामी यो उन्तिस गतेभित्र चाहिँ उडागत तहको सिफारिस को चरणमा छौँ भने चार गतेभित्र नगर स्तरीय निगर नगरको प्रमुख उपप्रमुख समेतको सिफारिसलाई अगाडि बढाउने क्रममा हामी यो तयारीमा जुटिरहेका छौँ अनि यो निर्वाचन तहको यो तयारीको अवस्थामा तपाईँको नेकपा एमालेको पार्टीको एजेन्डा के के छन् अब अहिले विशेष गरेर हाम्रो एजेन्डा एकातिर राष्ट्रिय एजेन्डालाई पनि हामीले जोडेका छौँ राष्ट्रिय एजेन्डा भन्नाले अहिले नेकपा एमालेको सरकार बन्ने सन्दर्भमा जुन प्रकारका विकास बजेटहरू जनमुखी बजेटहरू राष्ट्रियताको सन्दर्भमा नेकपा एमाले लिएको अडान जनताको भावना अनुसार जुन अडान लिएको छ त्यो विषयलाई पनि हामी जनताको समस्या पुर्याउने कोसिस गरेका छौँ भने अर्कोतिर यो माडीको समसामयिक समस्याहरू यहाँका समस्याहरू यो समस्या समाधान गर्नका लागि अप्नाउनु पर्ने र अहिले हामी जुन सन्दर्भमा माडी नगरपालिका लाई अगाडि बढाउने यो भर्खर स्थापना भएको जुन नगरपालिका छ यसको समग्र विकासका सन्दर्भमा यहाँका समस्याहरूको पहिचान गर्ने र त्यो समस्या समाधानका उपायहरू के के हुन सक्छन् त्यो पत्ता लगाउने र समस्या समाधान गर्ने तह चरण क को कसको जिम्मेवारी हुनसक्छ भन्ने बारेमा हामी छलफलहरू गरिराखेका छौँ र यो कुराहरू हामी जनताको समक्ष पुर्याउने प्रयासहरू हामी गरिरहेका छौँ यो नेकपा एमाले पार्टीले कस्तो खालको उम्मेदवारीलाई निर्वाचनमा उठाउने तयारी गरेको छ विशेष गरेर पार्टी केन्द्रले नै उम्मेदवारहरूको सन्दर्भमा एउटा मापदण्ड हामीलाई चाहिँ पठाएको छ त्यही मापदण्ड अनुसारै हाम्रो उम्मेदवारहरूको छनौट हुने छनौट हुनेछ त्यो मापदण्ड अनुसार का हाम्रो उम्मेद्वारहरूमा लोकप्रिय उम्मेद्वार जनमुखी काम गर्ने उम्मेद्वार त्यसपछि जनताका सुख दुःखमा साथ दिने पार्टीप्रति वफादार इमान्दार र पार्टी काममा निरन्तर जुटिरहेको जस्तै सुखे अप्ठ्याराहरूमा पनि पार्टीका सन्दर्भमा जनताको सन्दर्भमा आफ्नो स्थानीय क्षेत्रको सन्दर्भमा कहिल्यै पिठ फर्काएर नहिँडेको कुनै त्यस्तो प्रकारको लान्छना नभएको लान्छना नपरेको उम्मेद्वार नै हाम्रो पार्टीको तर्फबाट उम्मेद्वारहरू हुनुहुन्छ पार्टीले महिलालाई चाहिँ कस्तो स्थान दिँदैछ यो उम्मेदवारीको सवालमा उम्मेदवारीको सन्दर्भमा स्वाभाविक हिसाबले अहिले जस्तै वडामा पाँचजना अध्यक्षसहित पाँचजना हुनेमा दुईजना अनिवार्य महिला दलित महिला र त्यसपछि अन्य महिलासहित एउटा त्यो छ भने अर्को नगरको प्रमुख उपप्रमुखमध्ये एकजना महिला अनिवार्य भन्ने जुन संविधानले व्यवस्था गरेको छ हामी त्यो विषयलाई त अब अक्षरस नै पालना हुन्छ हुन्छ हुनुपर्छ गर्छौँ हामी नेकपा एमालेको तर्फबाट त्यो त्योभन्दा बढ्ता अझ महिला सहभागिता कसरी जुटाउन सकिन्छ सक्षम प्रकारको है मैले जो एक प्रकारको उम्मेद्वारहरूको मापदण्ड भने यहाँलाई त्यो मापदण्डभित्र पर्ने संविधानले अनिवार्य गरेको विषयदेखि बाहेक पनि हामी कसरी महिलाहरूको उपस्थिति बढी बनाउन सकिन्छ भन्ने बारेमा हामी छलफल गरेका छौँ र हामी त्यो कुरा गरेर देखाउने पक्षमा पनि छौँ नेकपा एमाले यो स्थानीय निर्वाचनको उम्मेदवारीमा विजय हात पार्यो भने तपाईँले के चाहिँ सोच्नु भएको छ यो पार्टीको तर्फबाट माडीको विकासको लागि अपेक्षाजी मैले अहिले पनि अनुरोध गरेँ कि हामी पहिलो कुरा त माडीको मूल समस्याहरू के के हुन् हामी त्यो समस्याको किटानी गर्दैछौँ त्यो समस्याको किटानी पश्चात् हामी त्यो समस्या समाधानका उपायहरूका बारेमा हामी लाग्छौँ र त्यसपछि यो माडीलाई एउटा समृद्ध बनाउनका लागि हामी विजयी हुने भइसकेपछि त हाम्रो त्यसको मूल दायित्व नै हाम्रो हातमा पर्छ इनकेस हामी त्यस्तो मोडमा पुग्न सकेनौँ भने पनि अहिलेसम्म हामी यो माडीको समग्र विकासमा जे हिसाबले जुटिराखेका छौँ अन्य दलहरूसँग जनतासँग पार्टीभित्र पनि एकाकार भएर संयुक्त भएर जुन प्रयास हामीले गरेका छौँ हाम्रो प्रयास चाहिँ त्यो रहनेछ र यो अहिलेको स्थानीय निकायको स्थानीय तहको निर्वाचनले यो माडीमा नेकपा एमालेका सबै उम्मेदवारहरूलाई नौवटा वडाका उम्मेदवारहरूलाई प्रमुख उपप्रमुख उम्मेद्वारहरूलाई विजयी गराएर माडी विकासको खाका कोर्ने अवसर प्राप्त हुन्छ र त्यो अनुसार हामी एउटा समृद्ध माडी बढाउने कुरामा जिम्मेवारी पाउँछौँ र अगाडि बढाउँछौँ भन्ने विश्वासको साथमा हामी काम गरिरहेका छौँ धेरै धन्यवाद दिन चाहन्छु कुराकानीका लागि हामीसँग हुनुहुन्थ्यो नेकपा एमाले पूर्व क्षेत्रीय कमिटी अध्यक्ष तथा जिल्ला सङ्गठन विभागका सदस्य श्याम विष्ट धन्यवाद अपेक्षाजी म फेरि पनि यो सिङ्गो सामुदायिक रेडियो माडी परिवारप्रति हार्दिक धन्यवाद दिन चाहन्छु र विशेष गरी तपाईँप्रति पनि म आभार व्यक्त गर्न चाहन्छु र यो समयमा अहिलेको यस्तो महत्त्वपूर्ण समयमा नेकपा एमालेको स्थानीय तहको निर्वाचन सम्बन्धित तयारीको अवस्थामा जुन भन्ने अवसर सूचना दिने अवसर दिनुभयो त्यसको लागि म मा रेडियो माडी परिवारप्रति र तपाईँप्रति पुनः धन्यवाद दिन चाहन्छु खास